प्राविधिक साथी संघर्ष विष्टै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्भको आजको श्रलामा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन लिएर आइपुगेका छौं गएको साता हामीले यो पुस्तकको तेस्रो श्राचन सुन्यौं मंजरी पब्लिकेशनले बजारमा ल्याएको यो छाप्रो नम्बर पचपन्न दुई हजार पचहत्तर सालमा प्रकाशित भएको पुस्तक हो यो पुस्तक पुस्तकभित्र भूटानी शरणार्थीका समस्या जस्ता विषयहरू उपन्यासको रूपमा राखिएको छ लेखकले यो पुस्तक पुस्तकबारे लेख्नु भएको अंशहरू हामीले गएको साता पनि प्रस्तुत गरेका थियौं त्यसैको बाँकी अंश छ उहाँ लेख्नुहुन्छ यो उपन्यासमा त्यही भोगाईलाई समेट्न जमेरको गरेको छु नारी पात्रको रूपमा प्रस्तुत गरे पनि यो उपन्यास मेरो आफ्नै भोगाई हो यो उपन्यास यस रूपमा तपाईँको ता हातमा आइपुगेको छ उपन्यास भनिए पनि छाप्रो नम्बर पचपन्न हामी भूटानी शरणार्थीहरूको भोगाईको दस्तावेज हो भोलिका दिनमा हाम्रा सन्तानहरूले आफ्ना पुर्खाको भोगाई कति कष्टकर थियो जातीय छुवाछुत कुन हदसम्म थियो भन्ने कुरा पक्कै खोजी गर्नेछन् त्यसका लागि यो उपन्यासका पाना पनि पल्टाइदिए भने म आफूलाई सफल ठान्नेछु यो मेरो पहिलो उपन्यास हो कमी कमजोरी पक्कै होलान् यहाँ पढ़ेर ती कमी कमजोरी औलाइ दिनुभयो भने म हजुरहरूप्रति आभारी हुनेछु किनकि आलोचना र टिका टिप्पणीले नै आगामी दिनमा लेखन सुधार्न मलाई मदत पुग्नेछ यो उपन्यास अब तपाईं पाठकको भयो मारे पाप पाले पुण्डे भनेर लेखक रमेश दियालीले लेख्नुभएको छ यसै उपन्यास छाप्रो नम्बर पचपन्नको चौथो श्रब वाचन हुन्छ शुक्रबार भइगयो मनमनै भोलिको सूर्य कुर्दै बसे बिहान सूर्य उदाउनु अघि नै उठ्नु छ शरीर नजानिदो पाराले फरेङ फुर हुन थाल्यो हर्षले मन गदगद भएर -गद बेलुन फुलेझैं फुलि गयो मलाई थाकेको जस्तो भयो तर आनन्दका रेखाहरू गुजमुजाइरहेका थिए यो के को आत्मिक आनन्दले मलाई काउकुती लगाउँदैछ साँच्चै नै मेरो अनुहार दिनभरिको घाम र धुलोले व्याकुल र शिथिल भएको जस्तो देखिन्थ्यो थकान र हर्षबीच शरीरलाई वात्ताटमा फालिदिए रातले लज्जालाई चिर्दै बिहान हुन खोज्दै थियो निद्रा भागेर कता गयो कता पत्तै पाइला प्यारो झिसमिसेमै उठे पिकनिक जाँदैछु भन्ने मनमा खुसी छँदै थियो तो हातमुख तोएँ ओठ थर काप्यो हात्छु दाँत केटिक्क काटियो कस्तो जाडो आपूसग भैया दुई चार जोड़ लुगा लगका करें पटक पटक लगे फुकाथे ऐना हे न लाज लुक्का थियो मसंग लाली थे गाजर भी थे श्रृंगार का सामान थे ऐना ने मैं हे जिस्काउं थियो मैं ऐनादी निस उठियो आपने ऐना ने मेरे गरीबीसंग मजाक करेंच लगे बाक्लो स्वेटर लगाए अझ जाडो छेकेन सानो हुँदा खुब रुन्थे बाउले फकाउँदै सबै कुरा दिन्थे आज रुन लाज लाग्छ ठोली भइसकेको छु रोएर पनि कसले दिन्थ्यो र बाउको अवस्था उयो हु। पीरहरूको बीचमा पनि हाँसेर बाँच्न सके जीवन साँच्चै सुन्दर लाग्छ पिकनिक जान घरबाट निस्के साथीहरू स्कूलको चौरमा भेला हुने भएका थिए सम्झे देवसँगै जान्छु पर्खिरहेको होला चिटो चिटो हिड़े चोला में स्टील को थाल और बटुका ठोक ट्वांग ट्वांग आवाज दिन्थ्यो संभाले राय दौड़धूप करते सरासर देव को घर पुगे बोलाएं देव ए देव तरव देव बोलेन एकछिन पर्खे फेरि बोलाए अह देव बोल्दै दे बोलेन गइसकेछ जस्तो लाग्यो स्कूलको चौरतिर अघि बढे मेरा पाइला छिटो छिटो स्कूलको चौरतिर अघि बढ्दै थिए बिहानीको सीतमा पैताला लुछुप्पै भिजेका थिए जुत्ता थिएन पोहोर साल बाले किन्दिएको चप्पल नै लगाएकी थिए स्कूल छेउमा पुगे परैबाट गीत सुने पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट बिर्सना सबै भेला भइसकेछन् हल्ली खल्ली प्रष्टै सुनिन्थ्यो कवितालाई देखिहाले परेबाट मोरी आज चिटिक्क देखिन्थे सलक्क परेको कुर्ता सुरुवालमा सजिएकी थिए मेरो आँखाले देवलाई खोजिरहेथे गोरी र हर्के सुब्बा राती नै पिकनिक स्पट रुं्न गएका रहेछन् क्लास क्याप्टन बिरमान हत्तारिँदै थिए र छिटो जानुपर्छ पालो दिनुपर्छ क्याप्टन बिरमान हतारिँदै दे गर्दा देव आइपुग्यो बेसरी सुठ्यो कोही गंगा हेर न देव कस्तो राम्रो देखिएको कविताले भने मैले देवको आँखा हेरे अरु दिनमा भन्दा बेग्लै देखेको थियो जिन्स प्याण्ट र खैरो शर्टले खुब सुहाएको थियो कविताले मलाई पुलुक्क हेरे देवले साइकल डोहारयो हामी बिस्तारी नाच्दै र गाउँदै डाँस खोलामा पिकनिक खान हेर्यो चिरबिर चिरविर चराहरू कराउँदै दिनको दी, शुरूआत गर्दै थिए झड़ीमा किरा फट्याङ्गाले खस्रा खस्रो गर्दा हिजो अस्ति यस्तो डर लागेन काम लाग्यो भर्खर जन्मिएको शिशु झैं घामका कलिला किरणहरू धरतीमा रमाउँदै थिए सदा झैं डाँस खोलो शान्त थियो अझ भनौं मौन थियो खुसी बाण्ड शोक मनाउन मिल्ने साझा खोलो यही हो हाम्रा हजारौं दुःख यही खोलाले बगाएर लगेको छ सलक्क निलिएको छ पीर व्यथाहरू कति मान्छेहरू यही खोलामा हराएका छन् धुवा बनेर हुन त बनेर आकाश माथि माथि उड्छन् अनि खरानी खोलाले बगाएर लान्छ तर मुटुमा अमीर छाप छोडेर रा, अल्छिन ती मान्छेका यादहरू अनन्तसम्म खिल बनेर रा, दुखिरहन्छन् हामीहरू पीर व्यथाहरू बिर्सेर डाँस खोलामा रमायौं पिकनिकको नाममा आफूले आफैलाई बोल्यौं डाँस खोलाको माथि चिसापानीमा पुग्नुपर्ने रहेछ जाडोले गर्दा मेरो खुट्टाको छाला फुट्न थाल्यो बगरै बगर जाँदै गर्दा गिट्टी कुटेको आवाज सुनिन्थ्यो परपर ससाना कटेरा देखिन्थे धुवाँ फुत्पुत्ताइरहेका कटेरा देख्दा हाम्रो क्याम्पका मान्छेहरू होला भन्ने लाग्थ्यो हो पनि रहेछन् छेउमा पुग्दा थाहा पाए हामी मात्र कहाँ हो र अरू पनि धेरै थिए पिकनिकमा रमाउन आउनेहरू समूह समूहमा मान्छेहरू छरप्रष्ट बाँडिएका थिए ढाँसखोलाको बगरमा साथीहरू रमाउँदै हिँड्दै गर्दा मेरो खुट्टा लुला भइसकेका थिए बाटामा चप्पलको लोतीले खुट्टाको बुढियाउला रातो भइसकेको थियो देव साइकल डोराउँदै छिटो छिटो हिँडिरहेको थियो देवले डोराउँदै गरेको साइकलमा पिकनिकका सामान थिए बगरका ढुङ्गाका पैतालाई ठोकिँदा बेसरी दुख्यो एकछिन थचक्क ढुङ्गामै बसे केही बेरमा फेरि उठे हिँडे खोला तरेर जाँदै गर्दा मेरो चप्पल चुडियो जाडोले थरथरिएकी थिए चुडिएको चप्पलको फित्त बनाउन म डोरी खोज्न थाले देव आइपुग्यो म छक्क परे लाजले रातो पिरो भए के भयो उसले सोध्यो म अकमक्क परे के बोल्नु के बोल्नु भएर बोल्नै सकिन चप्पल चुडियो भन्न पनि लाज लाग्यो नबोली उभिरहे देवले चप्पल चुडेको देखिहाल्यो डोरीको फिता बनाइदियो केही बेर हिँडेपछि पिकनिक स्पट आइपुग्यो म त बेसरी थाकेछु थुचुक्क बसेँ अरू साथीहरू दाउरा खोजेर ल्याउँदै थिए क्लास क्याप्टेन बिरमान मासु काट्न थाले देव र कविताले अघिल्लो खुस्रिएर आगो सल्काउन थाले टुङ्गा राखेर रा चुलो बनाए चुलोबाट आएको धुवा डाँसखोलाको आकाशतिर दौड़िन थाल्यो अस्याङ फस्याङ गर्दै गोरेर हर्के सुब्बा आइपुगे बिहानको नौ बजी सकेछ खाजा खाने बेला भएको थियो गोविन्द सरले सबैलाई बोलाए र सबैजनालाई सब भने खाजा खाना सबैजना सब लाइनमा बस्छ स्वरको आवाजसँगै सबै आफ्नो झोला खोज्न थाले एकैछिनमा स्टीलको गिलास र थाल बोकेर साथीहरू लाइनमा बसे मैले पनि झोलाबाट गिलास र थाल झिके गिलास थालमा ठोक्किहाल्यो आवाज झोला बाहिरै आयो ट्राङ्ग खाजामा चिया र रा मुरै रहेछ चियामा हालेर मुरै खाए मिठो लाग्यो फेरि चिया पिउनु भयो लाग्यो सकिएछ फेरि सबै कामतिर लागे मेरो भागमा आलु काट्ने काम पर्यो रोमा नाच्न थाले देव र विरमान भात पकाउन थाले ज्ञानु राई फोटो खिच्न थाले मलाई पनि फोटो खिच्न रहर लाग्यो देवलाई पुलुक्क हेरे देवले पनि हेर्यो थोरै मुस्कुरायो कवितालाई हेरेऊ त नाच्दै रहेछ कुदेर आइपुगे मेरो हातमा च्याप्प समातेर तान्दै ना। भने ना, ता नाच्न आइजन भो मलाई त आउँदैन त आफै नाच्न छेउमा बस्यो कि मालाले जबरजस्ती तान्दै उठाइहाले काउकुति लाग्यो जिब्रो बाहिरी निस्केला चाहिँ भयो आङ तनक्क तएँ करे लाग्यो नाच्न तम्से गीत थियो उडी उडी गएछ मन चियाबारीमा कविता आफ्नै सुरमा थिट्टा हल्लाए कम्मर बिस्तारै मर्काउँदै नाच्न थाले नाच्दै गर्दा मेरो नजर देवमा पुगेर ठोकियो लाजले भूतुक्कै भए म नाचेको हेरिरहेको रहेछ उसले देव पनि मसँगै आएर नाच्न थाल्यो एकछिनपछि अर्को गीत बज्न थाल्यो मन मेरो फुर भयो लाली ओठैमा नाच्दै गर्दा देवले मेरो नाच राम्रो भनेर रा, फुर्कायो ऊ आफै पनि कति राम्रो नाच्दो रहेछ गोविन्द सरले फेरि बोलाए भात पाकिसकेछ सबैजना अघि जही लाइनमा बसे भात खाँदै दे थियो देव भातको थाल बोकेर मेरो छेउमा आयो सुँगुरको मासु र भात थालभरि थियो सुँगुरको मासु खुब मनपर्दोरहेछ उसलाई म चाहिँ कुखुराको मासु खाँदै दे थिएँ देवले सुँगुरको मासु मेरो थालमा हाल्दै भन्यो चाख न छि के गरेको म सुँगुरको मासु खान्न रिसाइजै गरी बोले देवले कर गर्यो खाऊ न खाऊ कुखुराको भन्दा मिठो हुन्छ मैले पनि खाइदिएँ तर खै कस्तो थियो स्वाद थाहा पाएन देवले कति मिठो गरेर खाएको हेरिरहङ लाग्यो ऊ भित्र पसेर यस्तो ठाउँमा बस्यो कि मन न निकाल्न सक्छु न त अरू कसैलाई राख्न सक्छु खाँदा खाँदै पनि मनमनै देवप्रति मीठा भावनाहरू पोखिन थालेका थिए म यस्तै के के सोचिरहेको थिएँ देव पनि सायद भावनामा बगेको थियो खोइ गंगा तिपाले कराउँदै आएर सातो लगे मेरो थालमा भात आधाभन्दा बढ़ी थियो ऊ कराउँदै थिए कता हराइ छिटो खान नाच्नुपर्छ हामी देवले खाइसकेछ मैले हतार हतार थालको भात रित्ताएँ खोलामा थाल र बटुका माझे ओठ चिल्लो भयो ज्ञानु राई फोटो खिच्नमा व्यस्त देखिन्थे मेरा यी रंगीन पालहरूलाई सम्झनामा कैद गरिराख्न मन थियो फोटो खिचाउँदै रहर थियो देव साथीहरूसँग गफिदे थियो उसैको छेउमा भए एकछिन रोकिए देवको कानमा बिस्तारै साउती गरे देव फोटो खिचाउन उत्सुकचाप सहमत भयो मेरो मनको रहर बुझेछ मैले ज्ञानु राईलाई बोलाए देवले मेरो कुममा दाहिनी हाफ राख्यो मलाई अप्ठ्यारो लाग्यो शरीर चिरिंग भयो काउकीतिर लाजले गाला रातो भयो लेडी भन्दै गर्दा म खिस् हाँसे किचिक्क के बिजुली चम्की चाहिँ गयो देव साथीहरूसँग भयो म रोमा भएको ठाउँमा आएँ सरले घर जाने बेला भयो भन्दैथे रोमा अटेर गरी नाचिने रहे क्याप्टेन साइकलमा भाँडा हाल्दै थिए घाम डुब्दै थियो डाँसखोलो आफ्नै धुनमा शान्तसँग बग्दैथ्यो बाँस बस्ने तर्खरमा रहेका चराहरू चिरबिराइरहेका थिए हामी बिस्तारै घर फर्किँदै थियौं फर्काँदै गर्दा कुवा आइपुग्यो कुवा सानो थियो तर पानी साह्रै मिठ्यो दाउरा खोजेर या मलामी फर्केर आउँदा पानी खाने कुवा यही थियो मैले पनि रुखको पातमा पानी उगाएर घटघट पिएँ कुवा छेउमा बसेर पानी पिउँदै गर्दा एक वृद्ध आमालाई देखे भुइँमै थचक्क बसेकी थिए नानी कति बज्यो उनले सोधिन् पाँच बज्यो मैले भने च्याउरा निगुरो टिपेर आएको हो आमा हो नानी भन्दै उनले सुर्ती सल्काए आमा तिम्रो सेक्टर कुन हो धुवा पुत्याउँदै भनिन् सेक्टर ए हो नानी मेरो एक्लै आए कि फेरि सोधे अरू आइमाईहरू पनि थिए मेरो सेक्टर का होइनन् दाउरा खोज्दै गर्दा समितिले खेदाएर फर्के हो र आमा अनि तिमीलाई चाहिँ केही गरेनन् उनको अनुहार अध्ययारो भयो समितिका मान्छेले मलाई पनि लौरै लौरा लिएर आए सुख गर्दै थिएन आँसु आँखाको डील हुँदै खसे भुइँमा बजियाहरूले म बुढ़ीलाई पनि छोडेनन् लजाऊ आमा मैले भने उनी जुरूको उठ्न खोज्दै गर्दा भुइँमै थचारिन् उठ्नै सकेनन् हैल्याउ त्यो निगुरो र च्याउ म बोकिदिन्छु विस्तारै उनलाई डोर्याउँदै हिँडाए स्कूलको चौरसम्म सँगै आयौं ल्याउ आमा तिम्रो निग्रो र च्याउ म साथीहरूसँग जान्छु लौ बरै तिम्रो भलो होस् आशिष दिँदै उनी आफ्नो बाटो लागिन म साथीहरूलाई भेट्टाउन दौडिए देवले पर्खिरहेको रहेछ किन ढिलो गरेकी सोधिहाल्यो खुट्टा दुखेर वास्तवमा मेरो खुट्टा सुन्निए जस्तो भएर दुखिरहेको थियो देव र म सँगै घर आयौँ घर आइपुग्ने बित्तिकै थकानले गर्दा छिट्टी निधाएछु भोलिपल्ट उठ्दा घाम छिप्पिसकेछ बाउले भात खाना बोलाउँदा मात्र भ्याउँछ आइतबार उसै पनि बिदाको दिन थाकेछु स्कुलको लुगा धुन पनि अल्छी लाग्यो नधुए पनि नहुने भएको एक जोर पनि मैलिएको थियो बल्ल तल्ल धोएर सुकाएँ आँगनमा घाम तापेर बसेँ साँस पर्न लागेको थियो कोइराला बाको घरबाट अचानक रोएको चिच्याएको आवाज आयो हाम्रो घरै अगाडि छ उनको घर बाउ जुरुक्क उठेर उतैतिर कुदे म आँगनमा बसिरहेँ एकैछिनमा बाउ आत्नीदै आएँ मा मा के भएछ बाबु मैले हतारमै सोधेँ टाउकोबाट टोपी निकाल्दै बाबु बोले कोइराला बा सकिएछन् उनी थचक्कै भुइँमा बसे म दौडेर कोइराला बाको घरतिर गए सबै रुँदै थिए सेक्टरका मान्छेहरू भेला भइसकेका थिए मैले भित्ताको बार च्यातेर हेरेँ कोइराला बा गहिरो निद्रामा निधाएका जस्ता देखिन्थे एकछिन उनको निश्चल अनुहारमा पिलिक्क हेरेँ निधारमा सिक्का टाँसेको थियो दिएको उज्यालोमा सिक्का टिलिक्क टल्केको थियो मेरो आँखाबाट तर आँसुका थोपा खसिहाले त्यस रात निद्रा लागेन कोइरेलाबा झलझली जल आँखामा आइरहे जहिले पनि आँगनमा बसेर रामायण पढिरहन्थे मलाई आफ्नै नातिनी जस्तै गर्थे कोइरालाबा बाहुन थिए तैपनि हामीलाई अरूले जस्तो सानो जात भनेर हेपेनन् छेछी र गरेनन् उनकी नातिनी दुर्गालाई जस्तै मलाई पनि असाध्य माया गर्थे दुर्गा र खेल्ने हाम्रो आँगन एउटै थियो कोइरालाबा हाम्रो सम्झनामा मात्र रहे अब शून्य हुने भयो भोलि बिहानै स्कूल गए क्लासमा बसे पनि पटक्कै पढ्न मन लागेन खाजा खान घर गर्न फर्कन पनि मन लागेन यति बेलासम्म त कोइराला बा खरानी भइसक्यो होलान् क्लासमा पनि उनीलाई सम्झिरहे त्यही डाँस खोलाको बगर त भने बिचरा कोइरालाबाको अब बस्ने ठाउँ पछाडिको बेन्चमा देवचित्र बनाउँदै रहेछ देव, दे रहे देव पनि खाजा खाना गर्न घर गर गर्न गएछ छेउमै गए उसले मलाई पुलुक्क हेर्दै बोल्यो के भयो गंगा सन्चो गएन कोइरालाबा मरिए को कोइराला मेरो घर अगाडिका कोइरालाबा माया गर्थे हामीलाई संसारको रीत नै यस्तै हो देवले भन्यो तर उसको मन बनाउँदै गरेको चित्रमै थियो चित्रमा खरङ्ग परेको रुखमुनि एउटी केटी घोप्टो परेर बसेकी थिए लामो रेल आउँदै थियो चित्रको मुनि देवले लेख्यो तुम कब आउगे? तिमी कति राम्रो चित्र बनाउँछ है देव मैले भने देवले सोध्यो देव। मन पर्यो मैले टाउको हल्ला आएँ ऊ मुसुक्क हाँस्यो देवको चित्र हेर्दै गर्दा पिकनिकमा फोटो खिच्ने ज्ञानु राय आए फोटो ल्याइदिएका रहेछन् फोटो दिँदै दस रुपियाँ मागे फोटो हेर्न अरू पनि आए देव र मेरो युगल फोटो देवको हातमा थियो मैले फुत्ता तानिहाले फोटोमा देव थोरै हाँसेछ मेरो भने पुरै हाँसो आएछ ऊभन्दा म अलिक होची देखेँ देवले मेरो दाहिने कुममा हात राखेर होला म ऊभन्दा होची नै देखिएछु तिनी र घन्टी बज्यो हेर्दै गरेको फोटो कसैले नदेख्ने गरी किताबको बीचमा घुसा रोमाले हेर्न जिद्दी गर्दै दे थिए देवसँग छ दे। भनिदिए सर क्लास शुरू भयो पढ्ने कसैलाई जाँगर थिएन सरको आँखा छली छली पिकनिकका फोटा हेर्नमै मक्क थिए सर कसैको पढ़ाईमा ध्यान थिएन सर आफ्नै सुरमा पढाउँदै थिए मन लुक लुकी खाता को पन्ना पलटाएर फोटो हेथे फोटो के हेके सोची थे सर कसो कसो देखी हा फोटो मगे नदी कसरी दिदा लज मर्द होने दोसरो पटक मगे पीछे दिए फोटो लबाईद मजल राए बेन्च में घोपटो पड़े सब, सब हे थे मैंने लजले एवटी ड नजर उठा सकिन सर ने राय तेईनदी मेरे प्रेम सावजनिकाय अब लुक लुकी देवला हेन्न न पर्ने भर मन मनाई धन्यवाद श्रुटी सम्वमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रोति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा नब्बे मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्भेगमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको छिल्मको पोस्टर टाँसेर रिक्सा फर्किँदै गरेको भेटे चाँसेका पोस्टर हेर्दै गर्दा स्कूल जानै मन लागेन साना केटाकेटीहरू हुरूरू रिक्साको पछि पछि कुदे फिल्मको नाम अल्लाहारे रहेछ पथरीको कञ्चन चलचित्र हलमा शनिबार कन्सेक्सन सो हुने पोस्टरमा लेखिएको थियो सोचे देवलाई भनेर उसँगै फिल्म हेर्न जान्छु देवलाई बाटोमै भेट्यौं छुटुक्क भने फिल्म हेर्न जाउ न तर देवले मारेन जाउ देव मैले कर गरेँ अनि स्कूल आज स्कूलबाट भाग्ने मैले भने सोमबार सरले पिट्छ नि त फेरि बिरामी भयो भनेर बाहना बनाउला देवले बल सहमति जनाय म खुशी बाटो भरी फिल्म का क्रा कर फिल्म हलमा पगे देवले टिकट लियो टिकट हाथ पारे मेरो खुशी दोब्बर भो कई बेर बस्ते गर्दा गेट खोलो अरुस भिछ छिर्यो हमी फिल्म शुरू भे सबले ताली बजाए मैं भी बजाईदे फिल्म हे देव मेरे हाथ साम को कथ के भन्ने ख्याल करें मैं गीत बज्ते थे रातो टीका निधार टलक्क टल्कि छाती भिमा को आगो सल्को देव में मान गए उसको स्पर्श भि मराएक थे गीत पश्चिम फिल्म में ध्यान दिए देव ने मैं भाई फिल्म तीर ध्यान दिन थाले फिल्म में हिरोला देखा हलने थर्कने करी ताली बजाऊ थे ढाकाटोपी लगाकर नाचे हिरो पर ताली बज्ता हलने थर्किए पर ताली बजाए मजा आए फिल्म हे फिल्म सकिता कति छिटी सक्य जस्त फ्लिम सकिएपछि हलबाट निस्केको भीड़मा हामी पनि मिस्यौं कसैले देखला कि भन्ने डर त छँदै थियो घर फर्किँदा देव र म एक्लाइएक्लै एक फर्क्यौं लुक्दै लुक्दै बल्ल घर आइपुगेपछि सिधै खाटमा गएर सुते हातमा टोपी बोकेर बाउ आइपुगे थचक्क भुइँमा बसेर लामो सास फेरे के भयो बाउ मैले सोधेँ खाक खोक्दै सुर्ती सल्काएर पानी थाप्न पनि जान सक्न छोडे शरीर बुढो र कमजोर भइसकेछ भने किन जानु पर्यो त म थापिहाल्छु नि बाबुले मलाई पुलुक्कै हेरे उनले तानेको सुर्तीको धुवाँले मलाई खोकी लाग्यो मैले खोप्दै भने ए बाबु तिमीलाई कति भन्नु सुर्ती धेरै खानु हुँदैन भनेर नखाएर के गर्नु र ए सुर्ती त सम्म भुलाउने साथी म चाहिँ तिम्रो कोही होइन र बाहुले सुर्ती भुइँमा फ्याँक्दै बोले त त मेरो प्राण होस् मेरा आँखा होस् हातमा चोट लाग्दा आँखाले देख्छ आँखामा आँसु आए हातले पुछििदिन्छ बुझिस् यी बाहु पनि कहिलेकाहीँ के के भन्छन् के के मेरो आँखा रसाए लामो सास लिँदै फेरि बाले सुर्ती सल्कायो सुर्ती सल्काउँदा देखेँ बाउको नङ फुलिसकेछ हातभरि चाउरी परेका थिए दश क्लासको परीक्षा नजिकै थियो म पढ्न बसेँ खै किन हो पढ्न मन लाग्दैन आजकल पढ्न बस्यो कि देवको मात्र याद आउँछ देव, सा। देव सागरभन्दा ठूलो मन भएको संसारकै राम्रो र असल मान्छे लाग्न थाल्यो एक्लै बस्दा कैयौं सपनाहरू सजाउन थालिसकेकी थिए एक, था, एक माया गर्न थालिसकेकी थिएँ उसलाई थाहा छैन देवले मलाई माया गर्छ वा गर्दैन कहिल्यै सोधेन मैले मेरो माया लाग्छ कि लाग्दैन भनेर सोधने आटल आए नजम्बरी यह प्रीति को नाता युगों युगसम देवसंगे घास् मन लगो बैशालू जोवन देवक सास् मनलागो मेरोद कईल छोड़ेन उसको याद आँच तू समझि आंखा भावुक हो भूल के भं उसको यादले अतीत के हरक्षण तड़पा तूं बासले बारे बार चेपट बाहर हे जुन कि मेरो घरको आँगनमा दीपीप उज्यालो छर्दै वरिपरि घुमिरहेका थिए मौसम फेरिए जिन्दगीका रंगहरू आफै फेरि पुष महिना बाउ र मन न्यानो घाम तापेर बसिरहेका थियौं सोमबारदेखि मेरो परीक्षा चल्दै थियो हिजो साँझ बाउको अवस्था देखेर पढ्न मन लागेन अहिले पनि पढ्न मन छैन बााउन भित्र गएर मुखभरि धुवा उडाउँदै घाम तिरे आए आएर पहिलेको चकटीमा बसे म भने गणितको पाठ सिक्दै थिएँ रातिदेखि बाउलाई खोकी र दमले गाह्रो पारेछ खकारसँगै रगतका फाल्सा फाल्सा खोक्थे मरिस पनि सकिएछ तातो पानी बनारे दिए बाउले चुरुप चुरुप तातो पानी पिए मैले पनि पिए अलिकति बाउ तिमीलाई खोकीले साह्रो पार्यो जस्तो छ बाबुतिर हेर्दै भने आङ तनक्क तन्काउँदै बाउ बोले यस्तै हो बुढो पनि त भयो अब अस्पताल जाने हो कि बाउ भइगयो ठिक हुने भए आफै ठिक हुन्छ भोलिदेखि परीक्षा छ चारै अप्ठ्यारोमा परे न कसैलाई बिर्सिएर ठिक हुन्छ न कसैलाई सम्झिएर मन भारी भयो किताब पल्टाए पढ्न पटक्कै मन लागेन किताब र खाताहरू खाटमा छरप्रष्ट छन् आफूले आफ्नैलाई खुशी बनाउने गाह्रो हुँदो रहेछ देवसँग सपनाको संसार सजाएको छु जीवनका कथाहरू मनमा लेखेको छु देवसँग बिताएका प्रत्येक यादहरू असरल छन् मनभरि भनिन्छ मायाको शुरूआत हेर्ने आँखा हुन् त्यो मनले बुझ्छ तर सजाय पाउने भनेको मुटु रहेछ देवलाई अठ्यारे राखेको छु त्यही मुटुमा बेला बेला उसको सम्झनाले चस्किन्छ मुटु एकातिर देव छ अर्कोतिर बाहु देवको एउटा कथा छ बाहुको व्यथा अर्कै छ आँखामा आँसुको ढिक्का जम्यो भर्खर मात्र छिमेकी कोइराला बा बितेको घटनाले मन पोल्न छोडेको थिएन बाउलाई पनि सन्चो छैन मन चिसो भयो बेलुका भात बसे दुई गाछ भन्दा बढी निल्न सकेन खानै मन भएन पानी घटघट पिएर उठे परीक्षाको पहिलो दिन बिहानै उठे कपड़ा लगाएर स्कूलतिर लागे के लेखेर फर्किने ले हो थाहा छैन बेलुका पढेको कत्ति पनि सम्झना छैन सम्झने कोसिस गरे अह दिमाग शून्य छ खालि दिमागले के लेख्नु थियो र तर पनि परीक्षा दिन नजाऊ कि भन्ने सोच आएन रोल नम्बर अनुसार परीक्षा हल छुट्याइएको थियो कविता र म एकै कोठामा पर्यो देव अर्कैमा परेछ परीक्षा शुरू हुन अझै बीस मिनट बाँकी थियो परीक्षा हलको गेट छेउमा उभिरहे कविताले मलाई देखिछ कुदेर आइपुगे तैँले त ता खुब पढिस हो कविताले भने मैले कपाल मिलाउँदै भने अलिअलि मात्रै सन्चो छैन जस्तो देखिन्छस् जस नि रातभरि पढिस् कि क्या हो होइन सन्चै छु मनको व्यथा कसलाई के था। थाहा टाँटिदिएँ उसलाई आफ्ना कुरा भन्न ठिक लागेन मलाई त इङ्लिस पट्टकै आउँदैन सिकाइदिए है उसले भने मैले मुन्टो मात्र हल्लाएँ म मा भने देवलाई खोज्दै दे थिएँ कतै देखिनँ तँलाई थाहा छ कविताले हाँस्थे भने के कुरा नभने कसरी थाहा हुन्छ मैले भने केटीहरू खिति हाँसेर भन्दै थिए देव स्कूल छोडेर हिजो राती बागलुङ गयो अरे काम गर्न देवले स्कूल छोडेरे कसले भनेको हौ म त जसङ्ग भए देवको साथीले म किङ कर्तव्य विमूढ भएर उभिरहे रिंगटा लागला चाहिँ भयो आफू उभिएकै ठाउँ भाष्य चाहिँ लाग्यो केही बेर पछि कविता मलाई चिथोरेर गइसकेपछि परीक्षा कोठाभित्र छिर्ने घण्टी लाग्यो घण्टीको आवाजले जसङ्ग झस्के थचक्क बसेको ठाउँबाट उठेर परीक्षा कोठाभित्र छिरे पूरै अँध्यारो देखेँ कविताले भनेकोमा विश्वास लाग्दै लागेन हातमा पेपर हलाउँदै दे, चिटिक्क देखिने हरि सर क्लासमा पसे गान नै रनन नहुने गरी परीक्षा शुरू हुने घण्टी बज्यो परीक्षा शुरू भएपछि सबै मौन भए शान्त भयो क्लास म घोप्टो परेर बसिरहे सबैले मलाई जित्न खोज्दै थिए तर व्यवस्थाले म एकपटक हार्दै थिएँ मेरो ध्यान परीक्षामा थिएन के भयो गङ्गा सरले मेरो छटपट्टि बुझे सोधे बेथ दबा मुस्कुराऊ भीक छा घटा में लगने घंटी दुईपटक लगी सक्यो तर मैं लेखन सकेंगे कहीं छेन समझी समझी लेखन जागर लगे एक लामो घंटी बज्यो काफी सरला दिने बेला में देखे प्रश्न में आऊक हिसाब पो करी परीक्षा सकिए देखे पो के पो कर काफी सरला बुझाएर बाइरीग सर आईकुगे उन ने सोधे परीक्षा कस्ो करीस मैं अक्कमक्क पड़े कहीं नीस्क स्कूल बाट निस्के देव घर गए साना केटाकेटी घर अगाडि उफ्रिँदै थिए एकछिन उभिएर हेरे अल्मलिँदै दे देवको दैरासम्म पुगे देव ए देव भित्रबाट कोही बोलेन घरभित्र बसे बोले बिरालो कुदेर आयो आङ श्रिङ्ग भयो पुच्छर हल्लाउँदै बाहिर गयो धुवाले घरै अँध्यारो भएको थियो गएर चुलोमा हेरेँ देवकी आमा भुकरी सल्काउँदै रहेछन् अनुहारमा कोइलाको कालो मुसो दलिएको थियो आमा मेरो बोली सुनेर मुन्टो हल्लाउँदै मलाई हेरेन् उनले देव खोइ आमा मैले सोधेँ सायद मेरो सोधाईमा हतार थियो उनी बोलिनन् बर र आँसु झारिन् के भयो आमा फेरि सोधे सबैले हेपे छिसेर दूर दुर मात्र गर्छन् धेरै पैसा कमाउँछु भन्दै हिजो राति नै बाग्लुङ गयो मैले नजा भनेको सुनेन उल्टो हत्केलाले आँसु पुस्दै उनले भनिन् मन अमिलो भयो चित्तो दुख्यो देवसँग एक वचन जान्छु पनि भनेन बिरामी आमालाई छोडेर कसरी जान सकिस् त पापी रहेछस् दैवी देव तल आमाको पाप नलागोस् मैले मनमा नै भने मत एक कोरिय छू हिमा जस बनाए चिया पिने नानी बुआमा पड़ेन मजुरु को उठरे हिड़े हिड़द्दनी भनी रेकी थीं चिंता नगर ना नानी न सीने भ पी अब सासले मोड़न बाकी सरासर घर में पुगे खाट में पलट मन कति कठोर रहे देव को मन कमती में एक बचन जान तथ्यो म रोक्त तो थी मैं उसकी थे उसको मन में मेरे मया अज पलाक रहना मोचमग्न थे फुत्त बाउ आइपुगे भित्र छिर्ने बित्तिकै सोधिहाले परीक्षा कस्तो गरीस् राम्रै गरे बाउ राम्रै भएछ ल भात खाना आइज बाबुले खोक्दै बोलाए म एकछिनमा खान्छु तिमी खाऊ उमेर यहाँ बढी भोक लाग्छ आइज तात्तै खा छोरीको माया बाउले अलिक कर गरे अलि पछि खान्छु कि तिमी खाऊ न बाउ भात खाना थाले म भने देवलाई नै टोलाइरहे एक दुई महिनामा देव फर्किएला मेरो मायाले नताने पनि आमालाई सम्झेर त आउला मन कोसिस गरे टोलाउँदा टोलाउँदै कुटुक्क तल्लो पेट दुख्यो टोयलेट गएँ रगत बग्यो बत त महिनावारी भएछु म पहिलोपल्ट महिनावारी हुँदाको छेण बिर्सन सक्दिनँ घरदेखि टाढा बसेको थिएँ डर र लाजले भरिएको बेला रगत देख्दा मन आत्तिन्थ्यो पछि बल्ल थाहा भयो महिनावारी महिलाहरूको प्राकृतिक प्रक्रिया रहेछ त्यति बेला प्रशस्त पोसिलो खाने कुरा थिएन अहिले खाना प्रशस्त छ तर खानै मन लाग्दैन कमजोर भएछु दुब्ली र पातली भइस भन्छन् सबैले पहिलाको भन्दा दुब्ली त भएकै तर स्वास्थ्यमा नै असर गर्ने गरी दुब्ली पनि भएकी छैन कहिलेकाहीँ मन निराशामा डुबेको बेला अनुहारको रंग फिक्का हुँदा बिरामी झै देखिन्छु अहिले जन थपियो बेथा टाउको दुखेको व्यथा भएको दबाई खाँदा ठिक हुन्छ मन दुखेपछि कुनै दवाईले पनि नछुँदो रहेछ देवले खुब मन दुखाएर मेरो उसलाई पाउने औषधि झन टाढा पुल्यो बिर्सने औषधि अझै बनेन म पनि कति मूर्ख रहेछु कहिले नपाउने जुनलाई देखेर चाह गर्छु जोन तिमी त्यहीँ ठिक छौ रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको चौथो श्रृंखला वाचन हामीले आज यहाँसम्म गऱ्यौं यहाँसम्म आइपुग्दा उपन्यासको विषय निकै पेचिलो देखिएको छ र कारूक बन्न पुगेको छ बाकी बाँकी श्राचन अर्को साता फेरि लिएर हामी आउनेछौ रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको चौथो श्रला वाचन आज यति नै अर्को सातासम्मका लागि प्राविधिक साथी संघर्षविष्ट र अच्युत घिमिरे विदा हुन्छ शुभरात्री